यम ब्रह्मारडेन्द्रमरस्वी स्तव वेदे साङ्ग पदोक्रम पनिस गायत ध्यानावस्थित मनसा पश्यन्त योगि यस्तु सुगणाय तस्मै नम श्रीमत्न चर्चिजु शुक्रबरा मल्लिका मालाकृतकुन्डला प्रवील सन्मुक्तालिशोर्वज्ञान निदानुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसु मे तैलोक्य माता चिरम् मुकाम मुखम करोतीचाला पंगू लघ्यते गिरी यहांद मानव नमो भगवतस्मै व्यासाय मतेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् कथा नमस्कृत नर नरोम देवी सरस्वती व्यासम् मुदि यान्देन् सारहार धवला सुब्रब्रस्तावृता या, सुब्रब्रस्ता या वीणावरद मन्डित करा या पद्मास या ब्रह्मच्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वती भगवत निशेष जाड्यपा का वाचा मनसेन्द्रियवा बुद्ध्यात्मना त्रयो अध्याय कुमार आज्ञा गर्नुहुन्छुनि नवराज ब्राह्मण पिताको खबर गर्न गएपछि नवराज कि स्त्री चन्द्रावतीले सासु गोमासित भनिन् हे माता म मा माइत नगएको धेरै दिन भयो यहाँ खाना अन्न छैन ल्याउन लुगा छैन अर्कासित मागेर मात्र कति दिन निर्वाह गर्ने अत म केही दिन माइत जान्छु तपाईँले आफ्नो शरीर र घरको रक्षा गर्नुहोला तपाईँका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला म गएपछि एक पेट पाल्न तपाईँलाई पनि कठिन हुने छैन अथवा म जान्छु भनी सासुलाई प्रणाम गरेर माइत गइन् चन्द्रावती हिँडेपछि गोमा ब्राह्मणी आफूलाई दुःख परेकोदेखि भिचुक रूप श्री महादेवले दिएको श्राप सम्झेर भन्न लागिन् म सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित विवाह भयो ती पनि भिक्षा माग्न गएका आजसम्म फर्केनन् छोरा बुहारीले पनि छाडेर गए म यस्तो अवस्थामा परे ढिक्का रहेछु उस दिन मलाई श्राप दिने भिक्षुक श्री महादेव नै रहेछन् हे जगदीश्वर मैले जानिनँ मेरा अपराध क्षमा गर हे सम्भो हजुरलाई कोटी कोटी नमस्कार छ अब मेरो रक्षा गर कि यो प्राण हर भन्दै आँसुका धारा बगाई रोई कराई बोलाई जस्तै भएर हिँड्न लागिन् यो कुरो कैलाशमा पार्वतीले चाल पाहाएर महादेवको आनन्द समयमा विन्ती गरिन् हे न त्यो गोमाको दुःख हेर्नुहोस् त्यो पनि हजुरकी पत्नी हो त्यसलाई कष्ट दिनु योग्य छैन मलाई सारै दया लाग्यो म त्यसको केही उपाय गरौँ कि आज्ञा भए स्वस्तानी परमेश्वरीको व्रत गराउँ र दुःखका सिन्धुबाट पार होली यति पार्वतीको प्रार्थना सुनि महादेवले हुन्छ त्यसै गरेर भनी आज्ञा दिनुभयो अनि सप्त डाकी तिमीहरू मर्त्य जाओ र चन्द्र नगरमा गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा परेकी छ उसलाई स्वस्तानी परमेश्वरीको व्रत गराए आओ यति भनी आफूलाई विष्णुले बताएको सम्पूर्ण विधि बताइन् यति पार्वतीको आज्ञा सुनि सप्त ऋषिहरूले भनेर मर्त्यमण्डलमा पुगे चन्द्रज्योति नगरको बाहिर गोठा केटा केटीहरूसित यहाँ को दुखी छ भनी सोधेर गोठालाहरूले यस चन्द्राज्योति नगरमा त्यस्ता दुखी कोही पनि छैनन् सहर बाहिर गोमा नामकी कि ब्राह्मणी साह्रै कष्टमा छन् त्यही गई सोध भनेर घर पनि देखाइदिए अनि सप्त ऋषिहरू तिनको घर पुगे गले पनि सप्त ऋषिहरूलाई देखेर प्रणाम गरी भित्र लगेर पिरकामा बसाली हे ऋषि म यस्तो कामले दर्शन दिनुभयो भने आज सप्त ऋषिहरू भन्दछन् हे गोमा तिमी साह्रै नै स्वस्तानी परमेश्वरीको व्रत गराउन आयौ अब तिमी एकाग्र भएर सुन सत्ययुगमा हिमालय पर्वत पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको त्यो व्रत पौष शुक्ल पूर्णिमाको दिनदेखि आरम्भ गर्नु हात खुट्टाका नङ पवित्र भई एक भक्त रह एक चित्त गरी नित्य मध्य कालमा श्री महादेवको पूजा गर्नु माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय जाति जातका फूल र नाना उपचार गरी आरसीमा ओम काल लेखि गंगा जलले स्नान गराए रक्तचन्दन श्रीखण्ड सिन्दुर पुष्पमाला वस्त्र धूप्र नैवेद्य मेवा मिष्टान्न कस्तुरी भेटी चड़ाई स्वस्तानी परमेश्वरीको पूजा गरेर कथा सुनु कथा सुन्ने कोही नभए आफै भन्नु र आफै सुन्नु आफ्नो खाट कुइटा धनु आदिलाई सुनाए पनि हुन्छ त्यसपछि जुन कामनाले व्रत गरेको का छ मेरो आमु कामना सिद्ध होस् भनेर अर्घेदी जप ध्यान स्तुति गर्नु श्री स्वस्तानी परमेश्वरी भनेकी कस्ता भने ए ब्राह्मणी ध्यानपूर्वक सुन सुवर्ण वर्ण दीता भाम त्रिनेत्राम कमलाम सिंहासन सिमासिनाम त्र भएकि पुष्मण्डल भएकी नाना अलङकार पहिंासनमा बसेकी खड चर्म र निलोत्पल लिएकी चार बाहु भएकी स्ती श्री स्वस्तानी परमेश्वरीलाई हृदयले सम्झि त्यही मेरो पनि पूजन गर्नु भनी स्वयं महादेवले आज्ञा भएको छ यस्ती स्वस्तानी परमेश्वरीको ध्यान गरेर निम्नलिखित मन्त्र पाठ गर्नु नमस्ते यस्तु जगनमाता स्वस्तानी जगनमाता सम्पूर्ण लोकको कल्याण गर्ने हे देवी हे स्वस्तानीमेश्वरी हजुरको कृपाले मेरो व्रत पुरा होस् भन्ने प्रसाद झिक्नु र अष्टोत्तर सयमा आठ रोटी आठ अक्षता आठ बेली पुष्प आठ पान आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई र छोरा नभए मि छोरालाई दिनु मि छोरा पनि नभए मेरो आमो कामना सिद्ध होस् भनेर गङ्गामा बगाइदिनु र रोटी आफूले फलाहार गरी रात्रीमा जागराम बस्नु हे गौमा यति गरेपछि स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले तिम्रो सबै दुःख नाश हुनेछ अन्यथा नमाने यही व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाए थिइन् अब हामी जान्छौ यति सप्त भनेको सुनि गोमाले मनमा आनन्द मान्दै भनिन् हे ऋषिभर हो म यति पापिनीका घरमा केही छैन केले आतिथ्य गरौं पसलबाट पान किनेर ल्याउँछु भने चर्खामा रहेको धागोको लरिया लिएर घरबाट निस्किन् सप्त ऋषिहरूले गोमाको कष्ट देखेर साह्रै दया लागि सातवटा सुनका कौडी आफूहरू बसेको पिराका मुनि छोडेर गए इतिश्री स्कन्द पुराण केदार खण्डे माघ महात्मे कुमारग्र सम्वादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाम सप्त ऋषि व्रतोप नाम त्रयो विषम मध्य